तर भयम का काून में बांधिए काम अनि करने अहिसारो जीवन अगा बढ़ाने ताखिर हाम सब बढौंमा सधैँ जस्तै जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्नुअघि महिला उद्यमशीलताले नेपालको आर्थिक विकासमा पुर्याउन सक्ने टेवाका बारेमा बुद्धिमान मामा र जिज्ञासुभाजी बीचको छलफल सुन्छौं त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन् स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका कथाहरू प्रस्तुत गर्छौं जुजुमानले संघालेका अनुभवहरूले हामीलाई बजार उद्यमशीलता अनि यससँग सम्बन्धित नीति बारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं शुरूमा भने महिला उद्यमशीलताको विकास गर्न सके यसले कसरी परिवारको अनि मुलुकको आर्थिक विकासमा योगदान दिन सक्छ त भन्ने बारेमा बुद्धिमान मामा र जिज्ञासु तो मामा, यो तो रही सा। चोना पनी ना। मामा? कस्तो कस्तो चोना उजू छाउज रातो घर को भाउजू क्या ए, लक्ष्मी भाउज स्वयं दालमोट तितोरा बनाने सामान घर उद्योग खोनी तिम्रो मऊजूल सब पसल दालमोट तितोरा महिलाहरूलाई उपयुक्त तालिम र सिप दिन सकेमा उद्यमशील बन्न सक्छन् भन्ने दरिलो उदाहरण चाहिँ लक्ष्मी भाउजू नै हो है ओहो लक्ष्मी भाउजूले त्यत्रो काम गरिसक्नु भएछ है हो तर मामा लक्ष्मी भाउजूले त धेरै पढ्नु भएको छैन नि होइन अनि कसरी यस्तो उद्योग खोल्न सक्नु भएको होला है हो त्यस्तै पढेको छैन जानेको छैन सिकेको छैन गर्न सक्दैन भन्ने सोचले नै सबै बिग्रिरहेको हो क्या यहाँ हेरा भान्जी लक्ष्मी भाउजीले पनि मैले पढेको छुइनँ जानेको छुइनँ गर्न सक्दिनँ भनेर बसेको भए अहिले बिहान बेलुका घरमा खाना पकाउँदै लुगा धुँदै जान्थ्यो हो कि भन्न त ल त्यो त हो क्या अनि यति धेरै प्रगति गर्न सक्नुहुन्थ्यो उहाँले तर मामा उहाँले चाहिँ कसरी अब दालमुर्ती तौराको उद्योग गर्छु भनेर आँट गर्न सक्नु भएको होला है ये करो भटोट भैया महिला सघन सीपमूलक तालिम दिन अरुण के, -के सघा धरे राष्ट्रीय अंतराष्ट्रीय संस्था छह यहां गाँव गाँव टोल टोल में गए महिला आत्मनिर्भर और उद्यमशील बनना प्रशिक्षण दी रखे के भाजी हो घरेलू तथा साना एउटा त्यो मेरो उद्योगेश्वर कपाल काटने के बैंक ला शुरू कर लक्ष्मी भाजी तक तीर सकू रख अनि थाचा मामा कुरा? था था? मामा, था ए, मामा थाचा कुरा ए आमाले आमाले लक्ष्मी भजुले काम त घर मजाले उजू का जुड़े मैं लिज्जत भाजी भर्खर दालमोल खाए श्री मैला बना पापड़ मामा, तुरू सबा ठूल घरे मिसले इस <laughs> बारे में सुने अम्रो मीसलेपड़ बनाने संस्था बारे में बनेक रे अनि थाहा छ कति रुपियाँ लगानी मारे भने नि तपाईँ त पत्याउनै सक्नुहुन्न होला ल मैले भनेमालाई कस्तो सुन्न हतार भएको छ नि असी रुपियाँ लगानीमा सुरुवात गरेको रे क्यागको अनि गाउँका महिलालाई सशक्त बनाउने उद्देश्यले सहकारी सुरु गरेको रे त महिलाहरूले ओहो मामा यो विकिपेडियामा हेरेको अनि थाहा छ मामा अर्को कुरा भारतभरिका बयालिस हजार जनाले यसमा काम पनि गर्छन् रे आम के सुन्नु परे यस्तो देख्नु भयो त मामा मलाई मैं कति कूरा ऐ मेरी भाजी कम बुद्धिमानी थे जिखे आज तीन बताए भाई ग्यौने प्रगति कर भाजी यो तिमी अति गतिप भरले सहयोग करेन काम करना धे गाँच महिला लक्ष्मी बाजुले पनि त पहिला काम गर्न कम गाह्रो भएको थियो र त्यो त हो तरमेश दाईले त सहयोग गर्नुभयो क्या एकदम राम्रोसँगले तर भगवती बजेले बुहारी भएर गाउँ चार्न थालि पोथी भएर बाँच्न थाली भनेर कम गाली गर्नुहुन्थ्यो निकै दुःख गर्नु पर्यो लक्ष्मी बाजुले तर अहिले हेर भान्जी मेरी बुहारी त लक्ष्मी नै हो भन्दै दङ्ग पर्थ्यो ती भगवती बाजै म त भगवती बाजे जस्तो हुँदिनँ बुझ्नुभयो म त अबदेखि आमाको काममा सघाउन थाल्छु आमाले पनि यस्तै प्रगति गर्नुभयो भने त हाम्रो परिवार नै कति राम्रो हुन्छ होला है हो ठिक भन्यो भान्जी तिमीले ती तिमी जस्ता पढे लेखेकोले पनि यस्तो उद्यमशील काममा हात हाल्ने भने त झनै राम्रो हुन्छ नि अब महिलाहरू स्वयं जागरूक हुनुपर्छ अनि अरूले पनि महिलालाई उद्यमशील बन्न आत्मनिर्भर बन्न प्रेरणा दिनुपर्छ उत्साह दिनुपर्छ भन्ने उपयुक्त वातावरणको सक्नु भान्जी? महिला उदमशीलताको विकासले नेपालको आर्थिक उन्नतिमा कसरी टेवा पुर्याउँछ भन्ने बारेमा बुद्धिमान मामा रिज्ञासु भान्जी बीचको छलफल सुन्यौं अब लाग्छौं के स्कुलनको पुस्तक जानाथन गलिबलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ बिहान सूर्यको पहिलो किरणसँगै जुजुमान बिउ थिए उनले आँखा मिच्दै थकित भएर वरिपरि हेरे तल सहरमा ठाउँ ठाउँबाट धुवाको मुस्लो अझै पनि निस्किरहेको थियो तर धुवाको मुस्लो बीच पनि सहर शान्त देखिन्थ्यो भोकको झोपमा उनले आफ्नो खल्ती खतले त्यहाँ बाँकी रहेका केही रोटीका टुक्राहरू उनले भेटे यति नै खेर सँगै रहेकी एलिसा पनि भ्युजे अनि दुबईले एक एक टुक्रा रोटी बाँडेर खाए म यो पहाड़को टुप्पोबाट हेर्न चाहन्छु जुजुमानले एलिसालाई भने उनी पनि राजी भइन् त्यसपछि दुवै जान त्यो पहाडको ठाडो उकालो चढ्न शुरू गरे केही बेरपछि चट्टानै चट्टानको एउटा बाटो आयो र रुखका हांगा र जरा समात्दै माथि उक्लउनु पर्ने भयो जुजुमान एलिसा भन्दा अगाडि नै पहाड़को टुप्पो नजिकै पुगे उनले त्यहीबाट तल रहेको शहरको निरीक्षण गरे एकछिन सहरलाई निहालिसकेपछि उनी फेरि अगाडि बढ्न थाले बिस्तारै रूखहरू पातलिँदै गए बुट्यानहरू देखिन थाले र त्यसपछि ठूला ठूला शिलाखण्डका थुप्राहरू देखिए पूर्णिमाको चन्द्रमा पनि बिहानको उज्यालोमा बिस्तारै धमिलो हुँदै क्षितिजको नजिकै मुर्जाउँदै थियो बिस्तारै चलिरहेको हावाले जुजुमानलाई चिसो र आनन्ददायी महसुस गरायो पहाड़को टुप्पोमा मुस्किलले अडिएर रहेको एउटा रूख थियो र त्यस नाङ्गो रुखको हाँगामा एउटा ठूलो गिद्ध बसेको थियो पहाडको टुप्पोमा एकान्त ठाउँमा बस्ने आशा लिएर आएका जुजुमानलाई झट्का नै लाग्यो अह यहाँ बस्दिन उनले मनमा नै गुनगुनाए हरे मेरो भाग्य शान्तिको खोजीमा गिद्धहरूको उपत्यका छाडेर म यति माथि आएँ र अब यहाँ म के पाउँछु साँच्चैको गिद्ध म कण्डोर हुँ तीखो एवं कठोर आवाज प्रतिध्वनित भयो जुजुमान झस्किए अनि चन्द्रमा भन्दा फराकिला भएका जुजुमानका आँखाहरू बिस्तारै त्यस क्षेत्रको निरीक्षण गर्न चल्मलाए उनको मुटुको धड़कन तेज हुँदै थियो थरथराएका ओठहरूले बिस्तारै सोधे को हो कसले भनेको को हो आवाज प्रतिध्वनित भयो एस्तो लाग्थ्यो कि त्यो कुरा त एक्लो रूखबाटै आएको हो जुजुमानले गिद्ध जस्तो देखिने चरातिर हेरे त्यो अझै पनि चलेको थिएन उनले सोधे तिमी बोल्छौ गिद्धहरू त बोल्न सक्दैनन् साहसलाई एकत्रित गर्दै र गहिरो सास फेर्दै जुजुमानले बिस्तारै रुखतिर आफ्नो पाइला अगाडि बढाए केही बेर हेरेर जुजुमानले त्यसलाई जीवितै रहेको ठहराए पनि त्यसले एउटा प्वाखसम्म पनि चलाएको थिएन जुजुमानले आफ्नो स्वरलाई निरन्तरता दिँदै फेरि सोधे तिमी बोल्छौ अवश्य कन्डोरले बडो घमण्डका साथ भन्यो म कण्डोर हुँ स्वाभिमानी गिद्ध परिवारको सबैभन्दा ठूलो सदस्य जुजुमानका खुट्टा थरथराएर उनी झन्डै ढलेको उनले आफूलाई समाले र रुखको अगाडि खचक्क बसे तिमी बोल्न सक्छौ अँ चराले भन्यो तिमी सक्दैनौ तिमीले त आफूले बोलेको आधा कुरा आफै बुझेका छैनौ जस्तो लाग्छ मलाई त तिमीले खालि अर्काको नक्कल गरे जस्तो लाग्छ मलाई चराले टाउको हल्लाउँदै दोष लगाउने लवजमा भन्यो तिमीले गिद्धहरूको उपत्यका छाडेको भन्नुको अर्थ के हो मलाई मलाई माफ गर मैले तिमीलाई अपमान गर्न खोजेको हो होइन चरासँग यसरी बोल्नु आफ्नो मूर्खता भएको ठहर्याउँदै उनले फेरि भने तर तल बसेका मानिसहरू एकअर्का लागि जङ्गली मूर्ख अनि निर्दय छन् त्यसैले मात्रै मैले यो टिप्पणी गरेको हुहरू त्यो चराले आफ्नो खुइलेको टाउको र घाँटीभन्दा तलको आफ्ना पखेटाहरू फर फैलायो जुजुमानले नम्रतापूर्वक टाउको हलाए एलिसा रुखतिर देखा परिन् र त्यसको परिवर्तित दृश्यले उनको सासै रोकियो उ ज्युँदैछ उनी चिच्याइन् उनी हतार गर्दै जुजुमानसम्म पुगिन् र कानीखुसी गर्दै उनको पाखुरा समातिन् ओहो महान वार्चेकै रहेछ मैले त यो दन्त्य कथामा मात्रै सुनेको मलाई त कथामा मात्रै हो भन्ने लागेको मैले त कहिले पनि सोचेकै थिइनँ यो यति ठुलो र कुरूप हुन्छ भनेर कन्डोर आफ्नो हांगामा फेरि एकपटक कुरगुरायो र ठूला ठुला पखेटा फरफरफरायो कृपापूर्वक दिनुभएको परिचयका लागि धन्यवाद एलिसा आफ्नो नाम सुनेर अचम्म भएको देखेर वार्डले प्रतिक्रिया जनायो तिमीले मेरो बारेमा थाहा पाएपछि मैले पनि तिम्रो र तिम्रो साथी जुजुमानको बारेमा थाहा पाउनु पर्दैन त जुजुमान र एलिसाले वाल पर्दै त्यो कण्डोर चरालाई हेरिरहे मैले तिमीहरू दुवैलाई केही समयदेखि नियालिरहेको छु खास गरी समुद्रमा जुजुमानको आपतकालीन अवस्थाको परीक्षाको बेलामा वार्डले भन्यो तिमी बहादुर र चलाख युवक हो तर सजिलै मूर्ख बन्न सक्ने रहेछौ सा। एलिसामा अन्तर्दृष्टि छ उनले शब्दमा भन्दा कर्ममा विश्वास गर्छिन् मैले केही बुझिन जुजुमानले भने तिम्रो विचारमा यो क्षेत्र नै गिद्धहरूको हो यदि त्यस्तो भएको भए त यो टापु अहिलेको भन्दा धेरै राम्रो हुन्थ्यो त्यो वार्डले आफ्नो खुइलो गुरूप टाउको गर्वका साथ उठाउँदै भन्यो तिमी धेरै जीवहरू जस्तै गिद्धहरू मगन्तेहरू धुर्तहरू र रा राजाहरू भएको टापुमा आएका छौ तर कुन महत्वपूर्ण छ भन्ने कुरा तिमीलाई पत्तै छैन ना। किनभने नाम र शब्दले तिमीलाई धोका दिएको छ छल कपटमध्ये पनि सबैभन्दा पुरानोमा तिमी अहिले फँसेका छौ र त्यसैलाई उच्च आदरका साथ लिइरहेका छौ जुजुमानले आफ्नो बचाउ गर्दै भने यहाँ कुनै छलकपट छैन गिद्धहरू मगन्तेहरू र अन्य यस्तैहरूलाई बुझ्न सजिलो छ म जहाँबाट आएको हुँ त्यहाँ गिद्धहरूले मारेकाको हाड उठाउँछन् त्यो अलि घृणित हो जुजुमानले जोड दिएर आफ्नो नाक खुम्च्याउँदै भने मगन्तेहरू त सामान्यतया निर्दोष नै हुन्छन् ठगहरू बरू चलाख र हाँस्यास्पद छन् एक किसिमका सैतान जस्तै हुन्छन् त्यसै गरेर रा राजा र दरबारियाहरू जुजुमानले उत्तेजित हुँदै आँखा घुमाउँदै छिटो छिटो भने मैले उनीहरू कसैलाई पनि वास्तविक जीवनमा देखेको छुइनँ तर मैले पढे अनुसार उनीहरू भव्य दरबारमा बस्छन् र रा राम्रा राम्रा पहिरनहरू लगाउँछन् सबै उनीहरू जस्तै हुन चाहन्छन् राजा र तिनका मन्त्रीहरूले शासन गर्छन् र जनताको रक्षा गर्छन् त्यो कुनै छलकपट होइन नि त कपट होइन वार्डले छक्क हुँदै दोहोर्यायो गिद्धको बारेमा विचार गर ती चार मध्ये गिद्ध मात्रै सत्य आदर्श हो गिद्धले मात्रै महत्वपूर्ण काम गर्छ त्यस विशाल चराले खुलो घाँटी फुलाउँदै तीक्षण दृष्टिले जुजुमानलाई हेर्दै भन्यो जहिले पनि भण्डारको पछाडिपट्टि मुसा मर्यो भने मैले सफा गर्छु खेतमा घोडा मर्यो भने मैले सफा गर्छु जंगलमा गरीब मानिस मर्यो भने मैले सफा गर्छु मैले यसबाट खाना पाउँछु र अरुलाई पनि राम्रै हुन्छ मेरो काम गर्नलाई मैले कहिल्यै बन्दुक र पिंजाको प्रयोग गर्नै पर्दैन तर के मैले कहिल्यै धन्यवाद पाएको छु छैन मेरा सेवाहरू फोहर र अपवित्र मानिन्छन् त्यसकारण कुरूप गिद्ध भनेर गालीको पात्र भएर बाँच्नु परेको छ त्यसपछि मगन्तेहरूले पनि कुनै उत्पादन गर्दैनन् कण्डोरले भन्दै गयो उनीहरूले उत्पादन गर्दैनन् उनीहरूले आफूबाहेक अरू कसैलाई मदत गर्दैनन् न त उनीहरूले अरूलाई हानी नै पुर्याउँछन् निश्चय नै तिनीहरूले आफूलाई मर्नुबाट जोगाउँछन् र त्यो भन्न सकिन्छ कि उनीहरूले आफ्ना उपकारी दाताहरूमा सम्पन्नताको चेतना पैदा गरिदिन्छन् त्यसैले उनीहरूका क्रियाकलाप सहँदै छन् धूर्तहरू सबैभन्दा बढी ठग हुन्छन् र पुराणको क्षेत्रमा ठूलो स्थान प्राप्त गरेका छन् उनीहरूले धोखा र धुर्त प्रवृत्तिको अभ्यास गर्छन् र शब्दजालले अरूलाई ठग्छन् उनीहरूले अरूलाई सन्देहको पाठ पढाउनु र कपटको कला सिकाउनु बाहेक कुनै उपयोगी सेवा गर्नै सक्दैनन् उठ्दै अनि विशाल पखेटा फैलाउँदै कन्डोरले गहिरो सुस्केर हाल्यो बिहानको स्वच्छ हावामा कुहिएको मासुको नमिठो गन्ध फैलियो भन्दा तल्लो स्तरका दरबारिया हुन् राजाले न त माग्नुपर्छ न त छलकपट गर्नु तर पनि उनीहरूले ती दुवै काम गर्छन् उनीहरूले डाकाहरूले जस्तै शक्तिको दुरुपयोग गरी अरूको सम्पत्ति लुट्छन् उनीहरूले कुनै उत्पादन गर्दैनन् बरू सबै कुरामाथि नियन्त्रण गर्छन् र तिमी ए मेरा प्रिय यात्री तिमीले दरबारीलाई आदर गर्छौ न कि गिद्धलाई यदि तिमीले प्राचीन स्मारक हेर्यो भने राजा नै महान हो किनकि उनको नाम सबभन्दा माथि लेखिएको छ भनेर तिमी ठान्छौ तर तिमीले कुनै विचार गर्दैनौ कि त्यो स्मारक बनाउँदा सिनोहरू सफा गर्ने काम मई जस्ता गिद्धहरूले गरेका थिए जुसमानले भने साँच्चै हो पहिलेका केही राजाहरू बदमाश थिए तर अहिले त मतदाताहरूले शासकहरूको परिषदका लागि आफ्नो नेता चुन्छन् नि त उनीहरू अरूभन्दा फरक छन् किनभने उनीहरूलाई जनताले चुनेका हुन्छन् चुनिएका शासकहरू फरक हुन्छन् कण्डोर नमिठो तवरले चिच्यायो बच्चाहरूलाई पनि राजाको बारेमा त्यस्तै काल्पनिक कुरा सुनाएर हुर्काइएको हुन्छ जब उनीहरू ठूला हुन्छन् राजा भनेकै उनीहरूको आशाको केन्द्रबिन्दु मानिन्छन् तिम्रा चुनिएका शासकहरू चार वर्षका राजा र रा दुई वर्षका राजकुमार भन्दा बढी केही हैनन् वास्तवमा उनीहरूले मगन्ते धूर्त र रा राजाहरूलाई जोडेरै एकै ठाउँमा मिलाउँछन् उनीहरूले मत र योगदानको लागि भिक्षा माग्छन् उनीहरूले मौका पाउनसाथ मिथ्या प्रशंसा र छलकपट गर्छन् र टापुको वरिपरि शासक जस्तै घुम्छन् जुजमान चुपचाप बसे उनले फेरि उपत्यकातर्फ हेरे र त्यागको भावले टाउको हल्लाए, म त्यस्तै ठाउँको खोजीमा छु जहाँ यस्तो विकृति नै छैन त्यस्तो ठाउँ कतै हुन सक्छ र आफ्नो विशाल पखेटा उठाएर गिद्ध रूखबाट तल झर्यो र जुजुमान र एलिसाको नजिकै बस्यो कण्डोरको त्यति ठूलो आकार देखेर अचम्मित हुँदै उनीहरू उफ्रेर पछाडि सरे अति ढूलो पकेटा भएको र उनीहरूको भन्दा दुब्बर उचाइ भएको वार्ड उनीहरूमाथि अढैस लागेर बस्यो के तिमी त्यस्तो ठाउँ हेर्न चाहन्छौ जहाँ मानिसहरू स्वतन्त्र छन् जहाँ शक्ति कसैको संरक्षणकै लागि मात्रै प्रयोग हुन्छ तिमी त्यस्तो ठाउँको भ्रमण गर्न चाहन्छौ जहाँ कर्मचारीहरू र सर्वसाधारण एउटै नियमले सञ्चालित हुन्छन् चाहन्छु जोजमाले उत्सुकतापूर्वक भने वार्डले ती दुवैलाई होसियारीपूर्वक अध्ययन गरे त्यो चराका विशाल आँखाले जुजुमानको इमान्दारिताका सङ्केतहरूको अध्ययन गर्दै थियो त्यसपछि उनले भन्यो जुजुमान मेरो बुइचड वार्ड बिस्तारै फर्क्यो र उसले पुच्छरका पखेटा भर्याङको रूपमा तल झार्यो वार्डप्रतिको उत्सुकताले गर्दा होला उसको डरबाट जुजुमान मुक्त भए अनि बिस्तारै रूखमा चढे र वार्डको पखेटाको बीचको खाली ठाउँमा गएर थुचुक्क बसे त्यसपछि उनले केही आशा गरे जस्तै गरी एलिसातर्फ हेरे म छोड्न सक्दिन उनले दुवैलाई भनिन् मेरो परिवारले मलाई परखी रहेको छ म केही समय मात्र तपाईँहरूसँग जान चाहन्छु तर अहिले होइन जुजुमानले मुख रातो वार्डको शक्तिशाली घाँटीको वरिपरि हात राख्न नपाउँदै उनले छका महसुस गरे कन्डोर अति ठुलो वेगमा उफ्रेर उड्यो जुजुमानले पार्शवर्ती जस्तै भएको महसुस गरे र बढ्दो गतिको हावामा तैरिन थाले यसो पछाडि फर्केर हेर्दा उनले एलिसालाई देखे टापूको माथि उचाइमा ओडिरहँदा हावाको प्रचुर झोकाले मुहारमा हानिरहेको जुजुमानले महसुस गरे केही साथीहरूलाई छोड्नुको पीडाबाहेक उनले टापुलाई खुसी छोडे पहाडहरू दृष्टिबाट बादलमुनि लोप भए र कण्डोरले उदाउँदो सूर्यको किरणतिर बेग मार्न थाल्यो बादल र पानीको व्यापक महासागर उनको अगाडि देखा पर्यो र धारावाहिक रूपमा जुजुमानले एउटा बिरानो टापुमा सङ्घालिरहेका अनुभवहरू प्रस्तुत गर्ने क्रमलाई आज हामी यहीँनिर रोक्छौ जुजुमानको अर्को अनुभव हामी कार्यक्रम अघि बढौँको अर्को अङ्कमा प्रस्तुत गर्छौ यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौ समृ फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौंको अर्को अङ्क लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डेसबुकी सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ